तर भएका नियम कानूनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने त आखिर हामी सबैले हो नि होइन रि बढाउमा आज हामी बजार सम्बन्धी भ्रमका बारेमा केही चर्चा गर्छौ बजारलाई स्वतन्त्र छारियो त्यसमा कुनै सरकारी नियन्त्रण भएन भने मूल्य मनपरि बढ्न थाल्छ सामानहरू पनि समय समयमा गायब हुन्छन् बजारबाट यसले गर्दाखेरि कृत्रिम अभाव सिर्जना हुन्छ भन्ने जस्ता कुराहरू हामी सुन्छौँ यो कुरा कति सत्य हो अनि कति सत्य होइन भन्ने कुरा त प्रतिस्पर्धा नहुने विशेष गरेर पेट्रोल र डिजलको व्यवसायमा हामी देख्न सक्छौँ समय समयमा हुने पेट्रोलियम पदार्थको अभावको बेलामा घन्टौँ लाइन लागेर हामी पेट्रोल खरिद गर्छौँ डिजल खरिद गर्छौँ बिना प्रतिस्पर्धाको सरकारी नियन्त्रणको बजारमा त्यसो भए सबै सामानहरू सहजै पाइदो रहेछ भन्ने कुरा सत्य हो वा होइन यसले पनि त स्पष्ट पार्छ यसैले आज हामी बजारबारे हामीसँग भएका भ्रम चिर्ने प्रयास गर्छौँ यस सम्बन्धी सामग्री हामी आज मुलुकको विकास र खुला आर्थिक नीतिबारे पूर्व वाणिज्य सचिव तथा व्यापार विज्ञ पुरूषोत्तम ओझासँग गरिएको कुराकानी प्रस्तुत गर्छौँ तर सुरुमा बजारबारेको हाम्रो भ्रम बारे यी सामान्यतया मानिसहरूमा के भ्रम हुन्छ भने बजारले विकसित देशमा मात्र काम गर्ने गर्छ विकसित देशमा विधिको शासन भौतिक संरचना र शिक्षित जनता भएकाले पनि बजारले यहाँ काम गर्छ विकासशील देशहरूमा भने शिक्षा विधिको शासन र भौतिक संरचना पनि नहुनाले बजारले काम गर्दैन भन्ने मान्यता रहेको छ निजी क्षेत्र र उद्यमीहरूले वस्तु तथा सेवा प्रदान गर्न नसक्ने कारणले सरकारले अर्थतन्त्रलाई निर्देशित गर्दै वस्तु तथा सुविधा प्रदान गर्नुपर्छ भन्ने भ्रम मानिसहरूमा रहेको पाइन्छ आर्थिक वृद्धि र समृद्धि मुख्यत खुला बजार र उद्यमीहरूमा निर्भर भएकाले पनि विकासशील देशहरूले खुला बजार नीति अप्नाउनु आवश्यक देखिन्छ खुला बजार नीति अन्तर्गत सम्पत्तिको अधिकार विधिको शासन र सबैभन्दा महत्त्वपूर्ण आर्थिक गतिविधिमा सहज पहुँच आवश्यक छ इतिहास नै हेर्ने हो भने पनि आजसम्म जहाँ जहाँ सरकारले बजारलाई निर्देशित वा नियन्त्रित गर्न खोजेको छ त्यहाँ राष्ट्र सम्पन्न हुन सकेको छ न त जनता आजका विकसित राष्ट्रहरू हिजोको गरीब राष्ट्रहरू थिए इतिहास पल्टाउने हो भने संसारका सबै राष्ट्र पहिले गरीब नै थिए आजभन्दा दुई सय वर्षअघि मात्र आजको संयुक्त अधिराज्य गरीब थियो त्यसै गरी आजभन्दा पचास साठी वर्ष अघिसम्म दुवै कोरिया निकै गरीब नै थिए तर उत्तर कोरिया जस्तो बन्द अर्थतन्त्रको साटो खुला नीति लिएर दक्षिण कोरिया निकै नै अघि बढेको हो अफ्रिकी महाद्वीपमा रहेको पोत्स्वाना 1966 मा छैसठीमा स्वतन्त्र हुँदा प्रति व्यक्ति आए 912 अमेरिकी डलर थियो र संसारकै गरिब राष्ट्र मध्ये पर्थ्यो तर आजको स्थितिमा प्रति व्यक्ति आए 9664 डलर पुग्दा यो देश अफ्रिका महाद्वीपमा उदाहरण बनेको छ भोत्सुवानाले गरेको प्रगतिको कारक अरु केही नभई उद्यमशीलतालाई बढावा दिनु र खुला बजार नीति अप्नाउनु नै हो अफ्रिका महाद्वीपमा रहेको अरू देशहरूसँग भोत्सुवानालाई दाँच्ने हो भने धेरै नै भिन्नता पाइन्छ दक्षिण कोरिया बोत्सुवाना भारत र चीन सबैको रहस्य एउटै छ त्यो हो स्वतन्त्र बजार नेपालले आजका दिनमा इतिहासबाट पाठ सिक्न अत्यन्त जरुरी देखिन्छ देखिसकेको गल्ती दोहोऱ्याउनु भनेको मूर्खता हो भन्ने सिकेर अघि बढ्नु समझदारी कहलिन्छ जसरी भारत चिन बोत्सवाना र दक्षिण कोरिया बन्द अर्थतन्त्रको मन्त्रलाई त्यागेर उदारवादी नीति लियो त्यसै नेपालले यो पाइला पछ्याउनुमा कुनै हानि देखिँदैन बजारलाई आफै काम गर्न दिन दुई अति आवश्यक आधार भनेको भौतिक संरचना र कानुनी संयन्त्र हो सरकारले सशक्त कानुनी संयन्त्रमा मात्र ध्यान पुर्याए र विधिको शासन संरक्षित गरे मानिसहरूले स्वतन्त्र रूपमा व्यापार व्यवसाय गर्ने वातावरण भन्छ जसले सम्पत्ति आर्जन गर्ने बाटो खोल्छ र मानिसहरू आफै समृद्ध हुन्छन् जसले राष्ट्रलाई नै समृद्ध बनाउँछ यदि विकासशील देशहरूले बजार संयन्त्रलाई अवलम्बन गर्न विलम्ब गर्ने हो भने मानिसहरूमा रहेको उद्यमशीलता उपयोग हुँदैन र उनीहरूको समृद्धि पनि हुन सक्दैन यसैले अब इतिहासबाट पाठ सिक्दै नेपालले उद्यमशीलतालाई प्रवर्धन गर्दै खुला बजार नीति लिनु आवश्यक देखिन्छ बजार बारे हामीले पालेका केही भ्रम चिर्ने प्रयासमा हामीले यो सामग्री तयार पार्यौं र यसपछि अब हामी लाग्दैछौ कुराकानीतर्फ आज हामीले पूर्व वाणिज्य सचिव तथा व्यापार विज्ञ पुरूषोत्तम औझासँग कुराकानी गरेका छौँ उहाँसँग आज हामी खुल्ला आर्थिक नीति स्वतन्त्र बजार अनि हाम्रो मुलुकको विकास बीचको सम्बन्ध केलाउने प्रयास गर्छौँ कुराकानीका क्रममा सबैभन्दा पहिले हामीले स्वतन्त्र बजार अनि खुल्ला आर्थिक नीतिका बावजुद पनि हाम्रो मुलुकमा विकासको गति किन यति ढिलो त भिज्ञासा रख्यूं अब एवं इसमें विचार करूर्ने कुछ के खुला अर्थतंत्र रतंत्र बजार होने बितीक स्वत विश्नेस को लगी आवश्यक पूर्व शर्त हुई होस्त खुला अर्थतंत्र रजारमुखी अर्थतंत्र ने ठीक ढंग ने काम करी छेन भूरा को हमें पैले निर्गुल होसका खास कर रूल अफ ल यो अत्यन्त महत्त्वपूर्ण कुरा छ का विधिको शासन हुनु एकदमै जरुरी छ त्यसपछि मुलुकमा शान्ति सुव्यवस्था र अमन चयन त्यो अर्को पूर्व शर्तको रूपमा रहेको छ र तेस्रो चाहिँ के छ भन्नुहोला भने मुलुकमा लगानीको वातावरण के छ व्यवसाय लगानीको वातावरण र व्यवसाय गर्ने वातावरण के छ यी कुराहरूले चाहिँ निर्धारण गर्छ यदि कानुनको शासन छ शान्ति सुव्यवस्थाको अवस्था छ नीतिगत दायित्वको अवस्था छ र लगानीको उपयुक्त वातावरण छ भनेदेखि त्यो अवस्थामा त्यो मुलुकले चाहिँ फड्को मार्न सक्छ र त्यसमा चाहिँ विभिन्न स्वदेशी लगानीहरू पनि प्रोत्साहित हुन्छन् र विदेशी लगानीहरू पनि आउन सक्छन् र त्यसले गर्दा अर्थतन्त्रलाई पुस गर्छ अथवा चाहिँ अर्थतन्त्रको विकासमा अर्थतन्त्रलाई अगाडि बढाउनको लागि त्यसले मद्दत पुऱ्याउँछ त्यसैले हमीले खुला बजारुखी अर्थतंत्र भो भैर नीति एडप्ट करने बिटोमेटिकली विश होने अब भारत में पचिल समय में भैई को तीव्र विसई के सु सुदृढ़ विधि का को शासन अम्रा आर्थिक नीति का कारण नक इस कसरी विश्लेषण करने भारत रुलना कर आवधिक रूप में चुनाव भैरा पोलिटिकल सिम तिस्टर्ब छ र गभर्नेन्स चाहिँ बलियो छ ब्युरोक्रेसी स्ट्रङ छ भारतको जबकि नेपालको ब्युरोक्रेसी हेर्नुभयो भने प्रत्येकचोटि सरकार फेरिने बित्तिकै सचिव फेरिनी सहसचिव फेरिनी आयोजना प्रमुख फेरिनी अनेक किसिमको चाहिँ विकृति र विसङ्गतिहरू चाहिँ यहाँ देखिन्छ अब एउटा चाहिँ पोलिसी पोलिटिक्स इन्स्टेबिलिटीको कारणले गर्दाखेरिमा पनि अब भारतमा हेर्नुभयो भने भारत नेचुरली तपाईँ विगत वर्षहरूमा हेर्नुभयो भने राजनीतिक स्थिरताकै स्थिति छ खास और और को को अब त्यस्तो अस्थिर हाम्रो जस्तो अस्थिर स्थिति छैन अरू अर्को ठुलो कुरो भनेको उनीहरूको चाहिँ यो डेमोक्रेटिक प्रोसेसलाई इन्स्टिट्युसनलाइज गरिएको छ त्यहाँ चाहिँ चुनाव त कहिले रोकिया छैन अब हाम्रो त हेर्नुहोस् चुनाव नभएको कति वर्ष हो स्थानीय निकायको चुनाव नभएको पन्ध्र वर्ष भयो अब यो चाहिँ संविधान बनेको छैन पार्लियामेन्टको चुनाव भने कता हो कता हामी संविधान सभाको चुनावको गरी कुरो गरिराखेका छौँ अब शान्ति सुरक्षाको स्थिति ओभरअल हेर्नुभयो भने इन्डियामा चाहिँ हाम्रै नेबरिङ स्टेट बिहारमा हेर्नुभयो भने शान्ति सुरक्षाको स्थिति स्ट्रङ गराएको कारणले र विधिको शासन कायम गरेको कारणले गर्दा नीतिश कुमारले छोटै समयमा बिहारलाई एउटा लिडिङ स्टेट इकोनोमिक डेभलपमेन्टको लागि लिडिङ स्टेटको रूपमा उहाँले स्थापित गर्न सक्नु छ त्यसैले यो कुरोबाट पनि हामीले बुझ्न एकदमै जरुरी छ त्यस्तै गरिकन चाहिँ अब लगानीको लागि भारतमा जुन उपयुक्त किसिमको वातावरण छ अब हाम्रो चाहिँ खास गरिकन चाहिँ तपाईँको डुइङ बिजिनेस इन्डिकेटर जुन DBI भन्छ त्यो व्यवसाय गर्नको लागि कतिको सारो अथवा कतिको सजिलो छ भन्ने कुराको हिसाब गर्दाखेरिमा अहिले विश्व ब्याङ्कको रेटिङमा हेर्दाखेरिमा पनि भारतभन्दा हामी धेरै तल छौँ त्यसैले गर्दाखेरिमा पनि हाम्रो स्थिति चाहिँ राम्रो छैन अब लाइसेंस पर्म लिखो पर्मिट लिखो व्यवसाय दर्ता पर्यटन ये सब कुरा में यदि झमेला व्यवसाय करने तर्सिए भागने स्थिति यावत समस्या को कारण लगानी वातावरण हो सकता तर अतिमाण तह में जाने का बुझे यही क्षेत्र में काम कर आर्थिक विस तेवा पुग्ने खाले काम भैर छेन अब एउटा अहिले चाहिँ खास गरी यहाँले कुरा गर्नुभएको अहिलेको अन्तरिम मन्त्री परिषदको कन्टेक्स्टमा कुरा गर्नुभएको होला त्योभन्दा अगाडिका चाहिँ मन्त्री परिषद त बेसिकल्ली पोलिटिसियनहरूको चाहिँ भागभन्डा र पोलिटिसियनले चाहिँ कसले कुन मन्त्रालय पाउने र त्यो मन्त्रालय के आधारमा पाउने भन्ने कुरो पनि सबैले नेपाली जनतालाई छर्लङ्ग छ त्यसैले त्यो किसिमको भागभन्डाले चाहिँ सुशासनलाई प्रवर्तन गर्न पटक्कै मद्दत पुगेको होइन अहिले जुन मन्त्री परिषद बनेको छ वास्तवमा टेक्नोक्रटहरू अथवा ब्युरोक्रटहरूको जुन मन्त्री परिषद छ त्यसले वास्तवमा चाहिँ जाने बुझेका मानिसहरू चाहिँ हुनुहुन्छ नीति निर्माण तहमा तर यो सरकारको आफ्नै लिमिटेसन छ फेरि हेर्नुहोस् यो लिमिटेसन अब यसको चाहिँ मेन मस्कत अथवा यसको उद्देश्य चुनाव गराउने भाव हुनाले संविधान सभाको चुनाव गराउने भएको हुनाले यसले धेरै अरू चाहिँ इकोनोमिक सैक्टर में धेरे हाथ हाल सकने स्थिति छे रीर्घकान महत्व का नीति निर्णय कर सकने स्थिति भी यह मैं ला अब हेन अब अभी पनि व्यापार पार्वन को कुरा विगत में चाह रोक का सर्टेन चाहे विशाखापटनम बंदरगाह प्रयोगदि लीएर रोहनपुर सींगाबाद को बोर्डर क्रसिंग प्रयोगदि ल व्यापक कुराहरू जुन अब हाम्रो ट्रान्जिटसँग रिलेटेड सुविधाहरू छन् त्यसमा पनि यो सरकारले डिसिसन गर्नु सकेका छैन किनभने त्यसको एउटा कारण के होला भने यसको अलिकति लङ टर्म इम्प्याक्ट हुन्छ भन्ने हिसाबले मुलुकको हितमा हुने कामहरूलाई चाहिँ लङ टर्म इम्प्याक्ट पर्ने काम, काम गर्न हुँदैन भनेर सरकारलाई रोक्न हुँदैन कि भन्ने मलाई लाग्छ र मुलुकको हित हुने काममा चाहिँ सरकार अगाडि बढ्नुपर्ने हो त्यो चाहिँ त्यो हिसाबले अगाडि बढिराखे जस्तो मलाई लाग्दैन त्यो अलिकति शायद ये वहाँ को हिचकिजावट अब खासगरी अन्टेक्स्ट जुन जो मंत्रीपरिषद को कार्येत्र अथवा स्कोप अफ वर्क छोक अलिक वहाँ बाधि हो कि भाई लगता है अब हामीले जस्तो यहाँबाट जान्यौँ कि विधिको शासन बलियो राम्रो शान्ति स्थापना हुनु पर्यो वा भनौँ शान्ति हुनु पर्यो जयोस होस् अनि त्यसपछि लगानी मैत्री वातावरण हुनु पर्यो यो सबै कुरा त्यसो भए अहिलेको अवस्थामा ओ एकदमै छ राम्रो छ भन्न चारा नसकिने बेलामा के त्यसो भए अब हामी कहाँ उद्यमीहरू व्यापारीहरू फस्टाउन सक्दैन त अब त्यो भनेर अब सोह्रै आना एकदमै निराशाजनक पिक्चर छ यो हुँदैन भन्ने पक्षमा म छैन अलिकति हामीसँग अब धेरै डिस्कसन्सहरू चाहिँ भइरहेको छ विभिन्न फोरमहरूमा आर्थिक विकासको अभियानलाई कसरी अगाडि बढाउने स्ट्राटेजी के हुने एप्रोच के हुने भन्ने कुरा चाहिँ विभिन्नसँग छलफलहरू भइरहेको छ तर त्यसलाई रियली अगाडि बढाउने चाहिँ इच्छा चाहिँ हुनु जरुरी छ त्यसका लागि मेरो विचारमा यो संविधान सभाको चुनावपछि अलिकति स्टेबल खालको गभर्मेन्ट बन्यो भने त्यो गभर्मेन्टले अवश्य पनि अगाडि बढाउन सक्छ भन्ने मलाई लाग्छ खास गरिकन यहाँ समस्या नबुझेको कसैले पनि छैन धेरै पोलिटिकल पार्टिजका नेताहरूलाई पनि धेरै उहाँहरूलाई पनि ओरिएन्टेसन भइसकेको छ धेरै कुरा उहाँहरूले सिकी पनि सक्नु भएको छ जानी पनि सक्नु छ तर त्यो इम्प्लिमेन्टेसन गर्ने चाहिँ उहाँहरूको चाहिँ त्यो कमिटमेन्ट चाहिँ जुन हो त्यसको लागि अहिले पोलिटिकल इन्स्टेबिलिटीको कारणले गर्दाखेरिमा पनि यो पछाडि परेछ भन्ने मलाई लाग्छ संविधान सभाको चुनाव पछि अलिकति स्टेबल खालको सिचुएसन आएर स्टेबल किसिमको गभर्मेन्ट भयो भने त्यसले सुधारेको कार्यक्रमहरूलाई अवश्य पनि अगाडि बढाएर लैजान्छ भन्ने मलाई लाग्छ जस्तै अब हामीले अफ्रिकी मुलुकहरूको पनि केही उदाहरण ल्याउन युगान्डाको कुरा गर्दा धेरै भएको थिएन त्यहाँनिर इदि अमिनको शासन थियो अनि त्यसपछि कति धेरै पीडामा त्यहाँका जनताहरू थिए अनि अब सँगैसँगै बोत्सुआनाको कुरा गर्न सक्छौँ त्यही मुलुकहरू पछिल्ला केही वर्षहरूमा यसरी अगाडि आए यसरी विकसित भए त्यहाँका मानिसहरूको जुन त्यो वार्षिक आमदानी नै कति धेरै बढेको छ अमेरिकी डलरमा कुरा गर्दाखेरि पनि हजारौँमा अहिले पुगिसक्यो पहिला सयौँमा थियो भने यो कसरी त्यसरी सम्भव भयो त जस्तै अफ्रिकी मुलुकहरूको पनि हामीले कुरा गर्दाखेरि त कति धेरै द्वन्दबाट अनि राजनैतिक अस्थिरताबाट गुजरिरहेका थिए मलाई के लाग्छ भने यो केही मुलुकहरू एकदमै अगाडि बढेको स्थिति छ यसमा चाहिँ एक त चा। यो लिडरसिपको क्वालिटी लिडरसिप जुन त्यहाँ डेभलप भएर आयो त्यो लिडर लिडरहरूले इकोनोमिक एजेन्डालाई अगाडि बढाएको कारण एउटा यो हो दोस्रो आ, यो खास गरिकन चाहिँ अफ्रिकन धेरै मुलुकहरू युरोपियन मुलुकहरूको कलोनी भएको कारणले पूर्व कोलोनी अहिले त कलोनी होइन पहिले कोलोनी, कोलोनी थिए जस्तो कुनै फ्रान्सको कुनै पोर्चुगलको कुनै स्पेनको कुनै त्यो किसिमको चाहिँ सिचुएसनमा अलिकति यो एसियन मुलुकहरूभन्दा अफ्रिकनहरूले चाहिँ युरोपियन राष्ट्रहरूबाट बढी सहुलियत पाएको हामी देख्छौँ र उनीहरूको खास गरिकन चाहिँ व्यापार लगानी पनि युरोपबाट प्रशस्तै छ र अहिले विगत केही वर्ष यता चाहिँ खास गरिकन अफ्रिकामा प्रशस्त मात्रामा रिसोर्सेस भएको हुनाले चाइनिजहरूको पनि इन्ट्रेस्ट बढिरहेको छ अफ्रिकामा र चिनियाहरूको लगानी अफ्रिकामा बढेको स्थिति छ विभिन्न इन्फ्रास्ट्रक्चरहरूमा पनि चिनको सहयोग उनीहरूले पाइरहेका छन् एकैतिर चिनले पनि सहयोग गरिरहेछ अर्कोतिर इन्डियाको पनि त्यत्तिकै इन्ट्रेस्ट छ र चाहिँ तेस्रो युरोपियन युनियनको पनि इन्ट्रेस्ट छ त्यसैले एउटा उनीहरूको चाहिँ खास गरिकन अहिले मार्केट एक्सेस पनि बढिरहेको छ युरोपियन युनियनमा चाइनामा इन्डियामा मार्केट एक्सेस पनि बढिरहेको छ अहिले हेर्नुभयो भनेदेखि चाहिँ इन्डियाले खास चाहिँ सबै लिस्ट डेभलप्ड कन्ट्रिजहरूलाई आफ्नो बजार खुला गरेको कारणले गर्दाखेरिमा नेपालले जुन विगतमा पाइराखेको ड्युटी फ्री कोटा फ्री सुविधा थियो त्यो अब अहिले अफ्रिकन राष्ट्रहरूले पनि इन्जोय गर्ने सिचुएसन आएको छ र उनीहरूसँग रिसोर्सेस पनि छ कम्पिटेटिभ क्यापासिटी पनि बढी कारणले गर्दाखेरिमा अहिले इन्डियामा चाइनामा अफ्रिकन एक्सपोर्ट बढिराखेको छ युरोपियन युनियनमा युनियनमा नेचुरली बढिराखेको स्थिति छ त्यसैले एउटा प्रोटेक्सन पनि उनीहरूलाई नै धेरै मुल्कहरूबाट भएको छ इन इन्भेस्टमेन्ट पनि बढिराखेको स्थिति छ र मेन चाहिँ त्यो पोलिटिकल विल र लिडरसिपको क्वालिटीले गर्दाखेरिमा यो भएको भन्ने मलाई लाग्छ अब त्यसो भए हाम्रो मुलुकमा जबसम्म नेतृत्व तहका व्यक्तिहरूले यो हाम्रो मुलुकको आर्थिक पाटोलाई नै प्राथमिकता दिँदैनन् तबसङ तबसम्म हामी हाम्रो मुलुक विकसित विकासतर्फ दोहोऱ्याला वा जाला भनेर आशा गर्न चाहिँ गाह्रै अब हो त अब अहिले हामीले हेर्दाखेरिमा चाहिँ खास गरिकन इकोनोमिक डेभलपमेन्टको प्रोसेसलाई चाहिँ अगाडि बढाउनलाई चाहिँ पोलिटिकल विल नभई त हुँदै हुन्न त्यही अनुसारको पोलिटिकल विल भयो भने त्यही अनुसारको नीति उद्देश्य हुने भयो त्यही अनुसारको नीति बन्ने हो त्यही अनुसारको कार्यक्रम बन्ने हो र अनि इम्प्लिमेन्टेसनमा चाहिँ त्यही किसिमले जानुपर्ने हुन्छ त्यसैले हामीले ओभरअल एउटा पोलिटिकल कमिटेड पोलिटिकल लिडरसिप नभइकन यो सबै कुरो अगाडि बढाउन चाहिँ गाह्रो हुँदो रहेछ भने के विगतका केही अनुभवहरूले पनि हामीले देखिसाके देखिसकेको स्थि स्थिति छ त्यसैले खास गरिकन अब सबै अब अब गभर्नेन्सलाई रिफर्म गर्ने अथवा शासकीय सासकीय सुधार गर्नेदेखि लिएर ए यो Labor लेबर प्रब्लमहरूलाई रिजल्भ गर्ने इन्फ्रास्ट्रक्चरको जुन इस्युजहरू छ ट्रान्सपोर्ट इन्फ्रास्ट्रक्चरदेखि लिएर इलेक्ट्रिकल इन्फ्रास्ट्रक्चर यो सबै कम्युनिकेसन इन्फ्रास्ट्रक्चर यो सबैले चाहिँ डेभलप गरेर लानेर चाहिँ एउटा कन्ड्युसिभ अब लेबरका प्रब्लमहरू त्यत्तिकै छन् त्यसैले यसलाई होल चिजलाई एउटा प्याकेजमा हेरेर सबै चिजलाई यो समष्टिगत रूपमा चाहिँ रिफर्म नगरीकन चाहिँ कुनै एउटा सेक्टरको मात्रै रिफर्म रिफर्म गएर चाहिँ इकोनोमिक डेभलोपमेन्टको प्रोसेस अगाडि बढ्दैछ अब यो बेलामा जनस्तरबाट चाहिँ यो पर्खर हेर खालको नै रणनीति हुनुपर्छ कि जनस्तरबाट पनि केही काम हुनसक्छ यसमा होइन गर्नपर्छ यो चाहिँ खालि पर्ख र हेर मात्रैको स्थिति होइन कि सिभिल सोसाइटीहरूले बिजनेस कम्युनिटीले यसलाई अलिकति पहल गर्नुपर्ने पनि हुन्छ किनभने अलि गभर्मेन्टलाई घचघच्याउने र पोलिसीमा सुधार गर्ने कुरामा यो एउटा वाच डगको रूपमा चाहिँ सिभिल सोसाइटीले काम गर्नुपर्ने हुन्छ र बिजनेस कम्युनिटीले पनि त्यही किसिमले गभर्मेन्टलाई उपयुक्त पोलिसी बनाउनको लागि जहिले पनि घरकोच्याउनु पर्ने हुन्छ त्यसैले खालि गभर्मेन्टले के गर्ला भनेर पर्खेर हेर्ने सिचुए पर प हेर्ने होइन कि गभर्मेन्टलाई चाहिँ यो गर भनेर अलिकति त्यो एउटा ट्रस्ट दिएर गभर्मेन्टलाई चाहिँ सर्टेन मुलुकको आर्थिक हित हुने कुरामा चाहिँ अगाडि बढ्नको लागि घचघच्याउने सचिव तथा व्यापार कुराकानी स्वतन्त्र बजार खुला आर्थिक नीति र नेपालको विकासको सम्बन्ध बुझ्ने प्रयास गर् हामी हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढाउँको अर्को अङ्क लिएर हामी फेरि आउनेछौँ बारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्लुडब्लुडब्ल्यु डट फेसबुक डट कम फोर्ड स्ल्यास क्यापिटल एजिआई क्यापिटल बिएडिएचएनमा सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ साथै यहाँले हामीलाई फेसबुकको ओपन ग्रुप सेवामा रोटरीमा पनि आफ्ना विचारहरू व्यक्त गरेर सहयोग गर्न सक्नुहुन्छ